स्वागत गर्न सय चार थप्लो पाँच मेगा अर्को एउटा रमाइलो बस अहिले आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छ म प्रतीक्षा हामी हरेकमा अड्ल पनि काटिसक्नु भएको छ साँझको साथ बजी सकेछ आज पनि मिठा मिठा लुक भाकाहरूको साथमा तपाईँहरूलाई भेट्नको लागि अर्पण शुभ साझको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ र यति बेला तपाईँले अर्पण शुभ साझको व्यवसायलाई रेडियो अर्पण एक सय चार ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुन चुकेकोनाबाट सुनिराख्नु भएको छ यो साँझको बेला एकैछिन भए पनि हामी सँगै रमाइलो गर्न चाहनुहुन्छ मिठा मिठा लोक भाकाहरू सँगै रम्न चाहनुहुन्छ भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटाबाट हामीले खुल्ला गरिसकेका छौँ शून्य र शून्य छपन्न तिन लागि खुल्लै को साथी हुनुहुन्छ लाइनमा म वहाँलाई स्वागत गर्छु नमस्कार हेलो सिस्टर गुड इभिनिङ नमस्ते नमस्कार केबाट को बोल्दै हुनुहुन्छ हजुर म धनकुटाबाट UI त हो नि धनकुटाबाट अनि UI त भनि को होला है हजुर म निलम अधिकारी हजुरले भन्नु पर्दैन न गाह्रो हुन्छ दुख होला फेरी है हो है हजुर हजुर अनि के सन्दिनु मको खबर हजुर एकदम ठीकै छ के भन्नु र राम्रै छ है हजुर ठीकै छ अनि खानपिन भाग त छैन होला हजुर छैन हुँदैछ है, सौंग सौंग है अब बिस्तारै खानु पर्ला नि तपाईँहरू सँगसँगै के कार्यक्रम सक्नुहुन्छ अनि म पनि सँगसँगै खानु भनेर नि ल ठिकै छ कार्यक्रम अब दिवार सुनेर साथ दिनु भ्याउनुहुन्न होला होइन हजुर हजुर तँ हजुरलाई थाहा छँदैछ पनि म बेला म त्यहाँ नसुने पनि यहीँबाट सम्झिरहेको छु तर अनलाइनबाट त सुन्न मिल्छ कि सुनेन तर खासै राम्रो नेटले कामै गर्दैन कि के गर्नु नेपालको नेटै त्यस्तै छ है त्यही नै ठुलो कुरा होइन अनि फेरि अब सोमनाइरा के अरे राजन दाइस पनि भएको होला हामीलाई चाहिँ कहाँ सम्झिदिएर अरूलाई भन्नु होला उहाँहरूलाई पनि सम्झिरहेको छु हाम्रो सम्झना दिदीलाई पनि अनि मेरो साथी हुनुहुन्छ निरु तामाङ निशा तामाङ होइन सानु गुरुङ सन्जु चौधरी उमा बानिया गोमा राई मगर ज्योति मगर अङ्किता न्यौपा अञ्जना सापकोटा नम्रता चौधरी अस्मिता चौधरी अनि मिना मिना गुरुङ निरा लिरा होइन अनि सलिना अनि सुन्नु न लक्ष्मी गुरुङ भन्ने साथीले मलाई एकदम धेरै मेरो सम्झिनु भएको थियो अरे होइन मैले अरू उहाँहरूले तपाईँलाई सम्झिनु भएको थियो भन्ने सुन्न सकेँ तर मैले उहाँ कहाँ हुनु त मलाई पनि थाहा छैन होइन अनि फ्रेन्डहरूले मेरो नम्बर हराउनु भएको छ अरे होइन धेरै फ्रेन्डहरूले चाहिँ निलमा अधिकारीको नम्बर सम्पर्क दिनुहुनु भएको छ भन्ने सुनेको थिएँ निलमा अधिकारीलाई हजुर कसैले सम्पर्क गर्न चाहनु भयो भने म एउटा नम्बर छोडिरहेको छु होइन ए नम्बर भन्छु है त स्टार अन जान्छ भन्नुस्। अ जी नम्बर 9843 आहा 261030 9843 261030 हजुर अर्को नम्बर पनि कम्प्युटर वालाको साटिन दिनुहुन्छ। आहा 98043 98073 हजुर 36132 हो ल कि खोजिनु भएको थियो अरे तपाईँमा थाहा भएन गर्नुभयो भनेको थिएँ अधिकारी बेला धा भएको थियो र अर्पण सु हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनि राम्रोसँग पढ्नु होला अनि हामीलाई पनि कहिले काहीँ सम्झिँदै गर्नु है अनि आज सम्झिने क्या कसलाई सदीक्षा अहिले पनि तपाईँबाट बिदा हुन्छ है ल नमस्कार सदीक्षा जे हुनुहुन्थ्यो यति बेला र अर्को शुभ सासको व्यवसायीमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिससाठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिससाठी तिन सय तेत्तिस खुल्लै छ करिब करिब सात तिससम्म हामी तपाईँसँगै रहन्छौँ मृत्यु पनि मदेखि टाढा टाढा भाग्यो होइन के नै यसो आवाज बज्न थालिसकेको छ पृष्ठभूमिमा सायद एकैछिन मलाई नबोल्नुहोस् भन्न खोज्नु भएको जस्तो लाग्यो विष्णुजीले पनि होइन गीत बज्न थालिसकेका छ एकैछिन पनि यो भाका सुन्नुहोस् त्यस पछाडि फेरि आउँछौँ a ठ घाम दोबेपछि त छाया पनि तर्कियो जब दैवा लाग्यो सबैबाट जब दैवा लाग्यो माया छोट्यो आफन्त मितु पानी मा देखे, ताड़ा ताड़ा छाया म देखी टढ़ो पची तीन तर्की सबै दे सब माया छुट्यो आफन्त टाढी मृत्यु पनि म देखेँ टाढा टाढा माग्यो राजुकाल अनि देवी घरको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ आफ्नो व्यवसाय सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर है नै सुमधुर आवाजहरू यिनै चर्चित लोक भाकाहरू लागि प्रस्तुत गरिराखेका छौँ तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामी रमाइलो गर्न चाहनुहुन्छ सहयात्रा गर्न चाहनुहुन्छ भने दुईवटाबाट खुल्लै छ यति बेला आफै साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते हजुर कामाटी कोी छ कुन लेभलमा पढ्दै हुनुहुन्छ गरिराख्नु गर आफ्नो काम गर्नुहोस् अनि फुर्सद भयो भने सम्झिनुहोस् अझ बढी फुर्सद भयो भने कहिले काहीँ फोन पनि गर्नुहोस् है अनि खानपिन भएको छैन होला कसिने मेरो नहीं। नहीं। मेरो अहा खुसी लाग्यो राम्रोसँग बस्नु होला है त हुन्छ नमस्कार यति बेला अर्फसाजको व्यवसायसँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा भएर तपाईँको सम्झना त आफन्तसम्म हामीले पुर्याइराखेका छौँ साथसाथै तपाईँको दिनभरिको थकालाई किसिम भए पनि तपाईँबाट टाढा राख्ने कोसिसमा पनि जुटिराखेका छौँ मिठा मिठा लुपफाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ यति बेला कोही साथी हुनुहुन्छ सा लाइनमा अब उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा किन बोलिराख्नु भएको छैन हजुर नमस्कार मलाई कसले झुक्क्याउनु भयो मैले थाहा पाउन सकिन दुई घण्टा भर्यो तपाईको लागि खुल्दै छ आउदै गर्नु होला 0565363332 र 0565363333 कोही साथी हुनुहुन्छ रे उहाँलाई स्वागत गरौ नमस्कार हजुर नमस्कार कम्मिटर को बोल्दै हुनुहुन्छ व श्रीखंडीगंज जगत चमेनी दि जगत चेपाङ भन्नु भए अज्जे कहाँबाट जगत जी श्रीखंडीबाट दिदी श्रीखंडीबाट अज्जे अनि के गर्नुहुन्छ नि हाम्रो जगत जीले है के सम्झिने सम्झिनु तर्पण हरिस्हरूले सुन्नुहुन्छ नि सम्पूर्ण छोताहरूलाई घरप्र सम्पूर्ण अङ्कल आन्टी बुवा मम्मी रिमती बिन्दुमायालाई त्यसपछि मलाई त चेक गर्न भएन कुनै न कुनै सम्पूर्ण नेशनल एन्क्लटर सम्मेलन गर्नै गर्नु होला अहिले पनि बिदा भए है नमस्ते आजको दिनमा यति बेला श्रीखंडीबाट आउनु भएको थियो र अर्को साथी पनि होनोहन्स लाइनमा उहाँलाई स्वागत गर्छ त्यसपछि हामी अर्को एउटा मिठो भाका तपाईको समक्षमा राखदिनेछौं हजुर नमस्कार नमस्ते हेलो हजुर नमस्ते नमस्ते गवाडिको बोल्दै हुनुहुन्छ सुनिता? सुनिता, अनि खबर? असार पनि असार महिना सकिए पछाडि सुनिताले सम्झिने चाहिँ होला सम्पूर्ण बाहिर हुनुभएको नमस्कार नमस्ते सुनिता जे हुनुहुन्थ्यो यति बेला र अर्पूर्ण शुभ साँझको व्यवसायमा यति बेला मैले तपाला, अगाडि नै उद्घोष गरिसकेका छु एउटा मिठो भाका राख्छु भनेर रा। अब चाहिँ तपाईँको आजमा एउटा निकै नै मर्मस्पर्शी भाका राख्छु विशेष त आजको अर्पूर्ण शुभ साँझको व्यवसायमा मैले अलिकति मर्मस्पर्शी आवाजहरू तपाईँको माझमा लिएर आएको छु र बेला राख्छु तपाईँको लागि कस्तो कस्तो पन्त र जुना शिरले आवाज दिनुभएको भाका हो सानो तिम्रो बाटो परदेशी को समझाना हो के मन भक्त डी फेरेर म पनि त रोएको धेरै सानो तिम्रो बाटो हेरेर न के नै मनमा स्पशी भएका भएको छ पूर्ण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ र अर्पूर्ण शुभ साँझको व्यवसायमा रहेर तपाईँको सम्झना तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ साथमा यिनै मार्मिक आवाजहरू तपाईँको लागि प्रस्तुत पनि गरिराखेका छौँ यदि यो साँझको बेला आफन्तलाई सम्झिन चाहनुहुन्छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्दैछ शून्य छप्पन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्दैछ र यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ दुईवटाबाट खुल्दैछ र यति बेला तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मैग्यस त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर मेसीदेखि महाकालीसम्म जहाँ कहीँ रहेर हामीलाई होन होन मा नमस्कार। नमस्कार। को लाइनमा नमस्कार अनि पढाइ चाहिँ कस्तो चलिरहेछ राम्रै पहिलो पटक ल ठिकै छ सुनेर साथ दिनुहोला माया गर्नुहोला समय रहेछ भने फोन गर्दै गर्नुहोला है आज कता सम्झिनुहुन्छ कार्यक्रम मार्फत दिवर लाए दिवर लाए दिवर लाए ना होला, नमस्कार, थियो जको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ होला फोन फोन लागिना लागेन भनेर नक्कै लाग्छ बाटो छ यति बेलाको साथी हुनु हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनि के छ तपाईँको नयाँ नौलो हाल खबर नयाँ नौलो खासै के छैन नि अनि त्यतिकै रेडियो अर्पण सुन्ने बसी बसी त्यतिकै यडि राम्रै छ है हजुर हामीलाई सम्झै राख्नुभएको छ अकल झुक्कल भए पनि है हजुर खुशी खुशी लाग्छ अनि आजहरुको शुभ सहज मार्फत सम्झिनेका कसाई आज सर्वप्रथम माता हात हातले म हजुरलाई नै धन्यवाद अनि त्यसरी कन्ट्रोल डारालाई अनि स्टोरी म्याट्स त अनि कृष्णबहादुर चेपाङ अनि के भन्छ मिरी माया चेपाङ अनि विद्या माया चेपाङ अनि मेरो घर परिवारको बुबा मम्मीको लागि अनि त्यसपछि मलाई रिमलाल चेपाङ भनेर चिन्ने नचिनी रेडी अर्को चिनिरहनु भएको पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु नमस्कार नमस्कार यति बेला र अर्पण सुमा रहेर तपाईँको सम्झना आफन्तसम्म हामीले पुऱ्याइराखेका छौँ अझै पनि तपाईँको सम्झना आफन्तसम्म पुर्याउने रह्यो गीत सङ्गीत पनि अझ धेरै तपाईँकोमा राख्ने रहर्दथ थियो तर के गर्नु हामी आजको कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ निर्धारित समय सकिसकेका छौँ भन्ने कार्यक्रमबाट बिदा पनि भाग्नुपर्छ यति जेलसम्म तपाईँले अर्पण सुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी इन्टरनेट अनलाइनबाट जहाँको हेवालाई पनि धन्यवाद दिन्छु फोन प्रयास गर्नुहुने फोन गर्नुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि दे नै आभार प्रकट गर्छु र विशेष आभार प्रकट गर्छु मेरो आवाजलाई तपाईँको रेडियो शीर्षमा पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र रिजनपति होस् त अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार समाज को दर्पण सुनो आर्पण भिडियो खींचने काम तो सी अब मिशिंग